टाढा हुँदा खुबै रुवाउँछ तिरतीले टाढा हुँदा खुबै रुवाउँछ तिरतिले आँसुले नै परेले धुवाउँछ तिरतिले टाढा हुँदा खुबै रुवाउँछ तिरतिले आँसुले नै परेले धुवाउँछ तिरतिले तर आहाँ बुझ्न सकिन के की हो यो कमाल जोस्यागर अनि हरेश खुवाउँछ तिरतिले जोसाँगर अनि हरेस खुवाउँछ तिरतिले नमस्ते नमस्ते अनि पुनः नमस्ते गरे कार्यक्रम साहित्य सम्मिश्रणको पर्खाइमा बस्नुभएका तमाम तमाम साहित्यप्रेमी श्रोताहरूलाई आज पनि एक साताको नमिठो विश्रामपछि तपाईँहरूकै लोकप्रिय कार्यक्रम साहित्य का सम्मिश्रण सा लिएर उपस्थित भएका छौँ सहकर्मी साथी परमानन्द गिरीसँगै म कार्यक्रम प्रस्तुता गोपाल ओली श्रोता तपाईँहरूका विभिन्न साहित्यिक सिर्जनाहरूलाई एउटै कार्यक्रम मार्फत तपाईँको घर आँगनसम्म अनि तपाईँको मनमुटुमा प्रेसित गर्नलाई उपस्थित भएका छौँ कार्यक्रम साहित्य लिएर पहिलेको बसाइ जस्तै आज पनि तपाईँका विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समावेश अनि समायोजन गर्नेछौँ तपाईँहरूले पठाउनुभएका हाम्रो फेसबुक पेजमा श्रोताहरूले विभिन्न श्रोताहरूले विभिन्न ठाउँबाट पठाउनुभएका ती साहित्यिक सिर्जनाहरूलाई हामीले कर्मश पालैपालो भाषण गर्दै जानेछौँ तपाईँहरू भने कार्यक्रम साहित्यिक सम्मिश्रण छोडेर कतै नजानुहोला यो कार्यक्रम तेस्रो श्रृङ्खला भएको हुनाले गर्दा यस कार्यक्रममा आज विशेष गरी मुक्त त्यसै गजल कविता भावना जस्ता विभिन्न साहित्यिक सिर्जनाहरूलाई बढी प्राथमिकता दिइने हामीले जमर्को गरेका छौँ श्रोता तपाईँहरू भने कार्यक्रम छोडेर कत्तै नजानुहोला अहिलेलाई भने हामी कार्यक्रमको दैलो उगार्न चाहन्छौँ एउटा मिठो साङ्गीतिक कोसेलीबाट यो कोसेली पछि माझ पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम छोडेर कत्तै नजानुहोला है त तपाईँहरूलाई यो मिठो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्यिक अब भने श्रोताहरूले पठाउनु भएका विभिन्न साहित्यिक सिर्जनाहरू मध्येको एउटा साहित्यिक सिर्जना त्यो बेग्लै सिर्जना मुक्तक हामी चार हरफको साहित्यिक सिर्जनालाई मुक्तक भन्ने गर्दछौँ तसर्थ श्रोता चार हरफका मुक्तकहरू हाम्रो कार्यक्रमको ठेगानामा थुप्रै थुप्रै प्राप्त भएका छन् ती प्राप्त भएका मुक्तकहरूलाई हामी कर्मश पालै वाचन गर्दै जानेछौँ आज भने तिनजना श्रोताका मुक्तकहरू लिएर उपस्थित भएका छौलो श्रोता अस्मिता भट्टराई देवतह दुई खैरेनीदेखि पठाउनु भएको छ श्रोता साथीले उहाँको मुक्तक यसरी छोड हुन्छ न त आउने न त जाने मिति छिरतीको न त आउने न त जाने मिति छ यो वि न त आउने न त जाने मिति छ यो किरतिको न त कुनै नियम न त नीति छ यो तिरतिको न त आउने न त जाने नीति छ यो विरतिको न त कुनै नियम न त नीति छ यो किरतिको अग्लो होसो धनी गरी नभनेर आफ्नो पराई दुनियाँलाई दुःख दिने रीति छ यो किरतिको दुनियाँलाई दुःख दिने रीति छ यो किरतिको न त कुनै नियम न त नीति छ यो किरतिको पक्कै पनि विरतिको न त कुनै नीति हुन्छ न त कुनै नियम हुन्छ भनेर उहाँले मुक्तकमा जसरी लेख्नु भएको छ त्यसरी नै पक्कै पनि हो त्यो न त कुनै नीति हुन्छ न त कुनै नियम हुन्छ न त यसले धनी भन्छ न त गरिब भन्छ न त हो न त अग्लो जसरी उहाँले मुक्तकमा व्याख्या विश्लेषण गर्नुभएको छ विरति भनेको त्यस्तै नै हुन्छ धन्यवाद श्रोता साथी अस्मिता भट्टराईलाई आगामी दिनमा पनि तपाईँका मुक्तक यसरी पाउ भन्ने हामीले पूर्ण आशा राखेका छौँ तपाईँका मुक्तक मात्र होइन तपाईँका विभिन्न साहित्यिक सिर्जनाहरूलाई हाम्रो यस कार्यक्रममा प्रेसित गर्न सक्नुहुनेछ श्रोता तपाईँहरूलाई यो पहिलो मुक्तक राखिसकेपछि अब भने तपाईँहरूलाई दोस्रो मुक्तक राख्न गइरहेका छौँ दोस्रो मुक्तक पठाउनु भएको छ लिल गियर पुन मगर लेख्नुहुन्छ चुनबाङ रुकुमका श्रोता ले लियर पुन मगरको मुक्तक यसरी सुनुहुन्छ उडी चन्द्रमा छुन सकिन उडी चन्द्रमा छुन सकिन जिन्दगीमा उसको हुन सकिन उडी चन्द्रमा छुन सकिन जिन्दगीमा उसको हुन सकिन भाग्यमा ऊ रहिनछ सायद भाग्यमा ऊ रहेनछ सायद उडी चन्द्रमा छुन सकिन जिन्दगीमा उसको हुन सकिन भाग्यमा ऊ रहिनछ सायद उडी चन्द्रमा छुन सकिन जिन्दगीमा उसको हुन सकिन भाग्यमा ऊ रहिन छ सायद सँगै हाँस्न सँगै रुन सकिन सँगै हाँस्न सँगै रुन सकिन पक्कै पनि श्रोता श्रोताले जसरी लेख्नु भएको छ मुक्तकमा त्यसरी नै उहाँको साथमा हुन नसकेको कुरा अनि उहाँको काखमा रुन सक रुन नसकेको कुरा जसरी मुक्तकमा व्याख्या विश्लेषण गर्नुभएको छ पक्कै पनि जसरी मुक्तकले उहाँको मनको कुरालाई बाँधेको छ त्यसरी नै श्रोता लिल डियर पुलले आफ्नो वेदनालाई मुक्तकमा भाषण गर्नुभएको छ धन्यवाद श्रोता साथी लिल डियर पुललाई आगामी दिनमा पनि तपाईँका यस्तै साहित्यिक सिर्जनाहरूको आशा एवं अपेक्षा गर्छौँ श्रोता साथी लिल डियर पुन आगामी दिनमा पनि तपाईँ सहभागिता जनाउँदै गर्नुहोला कार्यक्रम साहित्य समिश्रणमा श्रोता हामीले दोस्रो मुक्तक पनि राखिसकेका छौँ हामी भने कार्यक्रम मुक्तक चरणको तेस्रो मुक्तकमा प्रवेश गरिसकेका छौ श्रोता हामीले पहिलो अनि दोस्रो मुक्तक राखिसकेपछि मुक्तक चरणको तेस्रो चरण अर्थात् अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ तेस्रो चरणको मुक्तक पठाउनु भएको छ मनोज बाठा मगर भला रुकुमका श्रोताले उहाँको मुक्तक यसरी सुरु तिम्रो मुहारमा मुस्कान मन्द हुन्छ झन् तिम्रो मुहारमा मुस्कान मन्द हुन्छ झन् बोल्न खोज्छु बोली बन्द हुन हुन्छ झन् तिम्रो मुहारमा मुस्कान मन्द हुन्छ झन् बोल्न खोज्छु बोली बन्द हुन्छ झन् आज छुट्टी पनि पीडा भए नै खपिन्छ आज छुट्टी पनि पीडा भए नै खपिन्छ भोलि भेट्ने आशामा उमङ्ग हुन्छ झन् भोलि भेट्ने आशामा उमङ्ग हुन्छ झन् बोल्न खोज्छु बोली बन्द हुन्छ झन् तिम्रो मुहारमा मुस्कान मन्द हुन्छ झन् धन्यवाद श्रोता साथी मनोज भाठामगरलाई उहाँले जसरी मुक्तकमा जसरी व्याख्या विश्लेषण गर्नुभएको छ त्यसरी नै उनको र उहाँको भेट हुँदाखेरि मन्द मुस्कान अनि बोली पनि बन्द भएको कुरा उहाँले मुक्तकमा जसरी समावेश अनि समेट्नु भएको छ त्यसरी नै मुक्तकमा एउटा शब्दले एउटा शब्दले नै पूर्ण परिभाषित गरेको हुन्छ यसलाई नै मुक्तक भनिन्छ श्रोता साथीहरू श्रोता मुक्त घर राखिसकेपछि हामीहरू कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्न गइरहेका छौँ दोस्रो चरणमा प्रवेश गर्नुभन्दा पहिले तपाईँहरूलाई एउटा मिठो गीत सुनाउन गइरहेका छौँ यो गीत पछि पुनः उपस्थित हुने नै छौँ तपाईँहरूका कविताहरू लिएर तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला कार्यक्रम साहित्य समिश्रण छोडेर कतै नजानुहोला अहिलाई भने यो मिठो गीत त्यसपछि तपाईँहरूमा पुनः उपस्थित हुने नै छौँ कविताहरू लिएर यो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा श्रोता तपाईँहरू भर्खरै मात्र कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै हुनुहुन्छ भने कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौँ ध्यानपूर्वक सुनिहला यो कार्यक्रम आउने गर्छ प्रत्येक बुधबार अनलाइन मार्फत देश तथा विदेशमा श्रोता यस कार्यक्रम विशेष गरी तपाईँहरूले पठाउनुभएका यस कार्यक्रममा विशेष गरी तपाईँहरूले नै पठाउनुभएका विभिन्न साहित्यिक सिर्जनाहरूलाई समावेश अनि समायोजन गर्ने गर्दछौँ तपाईँहरूले पठाउनुभएका साहित्यिक सिर्जनाहरू जसको गजल कविता मुक्तक भावना जस्ता विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समावेश अनि समायोजन गर्ने गर्दछौँ तथा हामीले पहिलो चरणका मुक्तहरू राखिसकेपछि हामी कार्यक्रमको दोस्रो चरणका कविताहरू लिएर उपस्थित भएका छौँ हाम्रो कार्यक्रमको ठेगानामा प्रेसित गर्नुभएका विभिन्न श्रोताहरूले विभिन्न ठाउँबाट प्रेसित गर्नुभएका कविताहरूलाई हामीले छानेर दुईवटा कविता मात्र यस कार्यक्रममा समावेश गरेका छौँ आजको श्रृङ्खलामा आजको यस श्रृङ्खलामा पठाउनु भएको छ पहिलो कविता सरला नेपालले बट नगढदेखि उहाँको कविता यसरी सुरु हुन्छ एमराज आउँदैछ रे मलाई लिनलाई पर्खिएर बसेको छु ऊ आउने दिनलाई एमराज आउँदै थरे मलाई लिनलाई फर्किएर बसेको छु औ आउने दिनलाई सपनीमा आई भन्ने गर्छ सधैँभरि आउँछु लिन तिमीलाई बस्यो है ठिक परी बिर्सिएर सबै कुरा उसको माया हराउन बिर्सिएर सबै कुरा उसको माया हराउन थालेको छु थालेको छरे उसले मलाई मन फराउन बाजा बजाई शङ्खको सेठो घुम्टो ओडाई बाजा बजाई शङ्कको शेतको घुन्टो उड़ाई लान्छ अरे उसले मलाई बाँसको डोली चढाई आमा बुबा आफन्तदेखि टाढा मलाई आमा बुबा आफन्तदेखि टाढा मलाई चित्त माथि राखी लान्छ यो ज्यान्जलाई चित्त माथि राखी लान्छ यो ज्यान्जलाई धन्यवाद श्रोता साथी सला नेपाललाई उहाँले एकदमै भाव दिल कविता प्रेसित गर्नुभएको छ आगामी दिनमा भने तपाईँ खुसी भएका कविता जस्ता विभिन्न साहित्यिक सृजनहरूलाई यस कार्यक्रममा पाऊँ भन्ने पूर्ण आशा राखेका छौँ श्रोता साथी सरला नेपाललाई धन्यवाद कार्यक्रममा सहभागिताको लागि आगामी दिनमा पनि सहभागिता जनाउँदै गर्नुहोला कार्यक्रम साहित्य दोस्रो चरणको पहिलो कविता राखिसकेपछि हामी दोस्रो कवितामा प्रवेश गरिसकेका छौँ दोस्रो कविता पठाउनु भएको छ जयन्ती थापा मगर सरगम लेख्नु भएको छ उहाँको घर चाहिँ रहेको छ उहाँको कविता यसरी सुरु हुन्छ संसारमा पाइला टेक्दा सबै एक्लै आउने हो संसारमा पाइला टेक्दा सबै एक्लै आउने हो रिक्लै आउने हो म जीवनका कयौँ भोगाइहरू भोकिसके संसारमा पाइला टेक्दा सबै एक्लै आउने हो रित्तै आउने हो म जीवनका कयौँ केही पनि म एक्लै छु रित्तै छु मसँग तिमीलाई दिन केही छैन मैले तिमीबाट पाउनु केही छैन वास्तवमा भन्नुपर्दा वास्तवमै भनौँ भने हामी दुबईले गुमाउनु केही छैन जिन्दगीको गोरेटोमा यात्रा गर्दा कसैसँग मिलन हुन् मिलन हुनु संयोग हो जिन्दगीको गोरेटोमा यात्रा गर्दा कसैसँग मिलन हुनु संयोग हो कसैसँग बिठोर हुनु दुर्भाग्य हो केही पनि यात्रा गर्न छोड्नु हुन्न सास, जाऊला, सास मिले सँगै जाउँला सास नमिले एक्ला एक्लै जाउँला वास्तवमै वास्तवमै भन्नु भने हामी दुबईले गुमाउनु केही छैन वास्तवमै भनौँ भने हामी दुबईले गुमाउनु केही छैन म दिन्छु तिमीलाई तिमी मा माग मसँग मीठो मुस्कान छ चोखो माया असल सम्झना छ म दिन्छु तिमीलाई तिमी माग मसँग मिठो मुस्कान छ चोखो माया छ असल सम्झना छ त्यतिले पुग्दैन भने मन बुझ्दैन भने त्यतिले पुग्दैन भने मन बुझ्दैन भने तिमी जाऊ आफ्नै बाटो म जान्छु आफ्नै बाटो वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु केही छैन वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु केही छैन एकदमै एकदमै मिठो कविता पठाउनु भएको छ श्रोता साथी जयन्ती थापा मगरले सरगम पनि लेख्नुहुन्छ उहाँले टाइटल नै श्रोता आगामी दिनमा पनि तपाईँका यस्तै विभिन्न साहित्यिक सिर्जनाहरूको आशा एवं अपेक्षा गर्छौँ तपाईँहरूको सहभागिता बिना यो कार्यक्रम अधुरो अनि अपुरो हुने गर्दछ तसर्थ तपाईँहरूले आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला कार्यक्रम साहित्य सम्मिश्रणमा श्रोता साथी जयन्ती थापा मगरलाई पुनः धन्यवाद दिँदै अब भने हामीहरू कार्यक्रमको तेस्रो चरणमा प्रवेश गर्न गइरहेका छौँ तेस्रो चरणमा प्रवेश गर्नुभन्दा पहिले तपाईँहरूलाई यो मीठो गीत सुनाउन चाहन्छु यो मीठो गीतपछि पुनः तपाईँहरूलाई ता कार्यक्रम साहित्य सम्मिश्रणमा गजलहरू लिएर उपस्थित हुने नै छौँ अहिले भने यो मिठो गीत सुन्नुहोस् अनि मनोरञ्जन लिनुहोस् है त यो मिठो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा हामीले पहिलो चरण दोस्रो चरण गरी हामी तेस्रो चरणमा प्रवेश गरिसकेका छौँ तेस्रो चरणमा हामीले गजल वाचन गर्नेछौँ गजलहरू वाचन गर्ने क्रममा आज पठाउनु भएको छ दक्षिण कोरियादेखि बागडुङका श्रोता जीवन उदासले उहाँको गजल यसरी सुरु हुन्छ कोही खुसी हुन्छन् बेला बेलामा कोही खुसी हुन्छन् बेला बेलामा दुखाएर युमन बेला बेलामा जति भुल्न खोज्छु मनैदेखि उसलाई जति भुल्न खोज्छु मनैदेखि उसलाई आउँछन् याद झन्झन बेला बेलामा आउँछन् याद झन् बेला बेलामा दुखाएर युमन बेला बेलामा हुन्थ्यो बेला बेला बेला होला निको घाउ भएको भए हुन्थ्यो होला निको घाउ भएको भए चस्च विच बचन बेला बेलामा दुखाएर यो मन बेला बेलामा यादमा याद मात्र आए त ठिकै हुन्थ्यो बरु याद मात्र आए त ठिकै हुन्थ्यो बरु चल्नै छोड्छ झट्कन बेला बेलामा चल्नै छोड्छ झट्कन बेला बेलामा दुखाएर युमन बेला बेलामा दुःखहरू आमाका उस्तै हुँदा पनि दुःखहरू आमाका उस्तै हुँदा पनि बेर्थै लाग्छ जीवन बेला बेलामा बेर्थै जीवन बेला बेलामा दुखाएर यु मन बेला बेलामा कोही खुसी हुन्छन् बेला बेलामा आउँछ याजन् बेला बेलामा धन्यवाद श्रोता साथी जीवन उदासलाई आगामी दिनमा पनि तपाईँका यस्तै मिठा मिठा साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा वाचन गर्न पाऊ भन्ने आशा एवम् अपेक्षा राख्छौँ श्रोता साथी जीवन उदासको यो मीठो गजल राखिसकेपछि तपाईँहरूलाई भने हामी दोस्रो गजलतिर लान सम गरिरहेका छौँ दोस्रो गजल पठाउनु भएको छ अर्जुन पन्तले उहाँले ठेगाना लेख्न छुटाउनु भएको छ तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने आगामी दिनमा तपाईँको ठेगाना लेख्न नभुल्नुहोला श्रोता साथी अर्जुन पन्तजी तपाईँले विभिन्न साहित्यिक सिर्जनाहरू पठाउँदाखेरि अनिवार्य रूपमा तपाईँका अनिवार्य रूपमा तपाईँको पूर्ण ठेगाना अनि पूर्ण नाम लेखेर हाम्रो कार्यक्रमको ठेगानामा तपाईँका सिर्जनाहरूलाई प्रेसिद्ध गर्नुहोला भनेर यस कार्यक्रमबाट जानकारी दिन गइरहेका छौँ श्रोता साथी अर्जुन पन्तको गजल यसरी सुरु हुन्छ साइलीमा दिल बस्यो पुम बातानी पछि साइलीमा दिल बस्यो तुम्बा तानेपछि म समाजबाट खसेको तुम्बा तानेपछि साइलीमा दिल बसेको तुम्बा तानेपछि साइलीमा दिल बसेको तुम्बा तानेपछि समाजबाट खसेको तुम्बा तानेपछि ठाडो चिर गराएर हिँड्नु छैन मलाई खादो सिर गराएर हिँड्नु छैन मलाई म व्यवहारमा फसेको तुम्बा तानेपछि म समाजबाट खसेको तुम्बा तानेपछि म समाजबाट खसेको तुम्बा तानेपछि खेतबारी घर बेची इज्जत छिटो राखी खेतबारी घर इज्जत भितो राखी म विदेशतिर पसेको तुम्बा तानेपछि म विदेशतिर पसेको तुम्बा समाजबाट खसेको सुम्बा साइली मजिल बस को तुम्बा ताने पी विदेश परदेश आए पी परदेश काम पाए परदेशम आए पी भीम काम पाए किस्मतुम डोस, तने पी परदेश आए पी भीम काम पाए परदेशम आए पी भत्तीम काम पाए किस्मत ने नई डसे तुम्बा किस्मतले <imit @s2> नै डसेको तुम बा तानेपछि समाजबाट फसेको तुम बा तानेपछि साइलिङमा दिल बर्सेको तुम बा तानेपछि व्यवहारमा नै फसेको सुम बा तानेपछि एकदमै मर्म गजल लेख्नु भएको छ आफूले जस्तो भोगेको त्यस्तै भोगाएका गजल जस्तै हामीलाई महसुस भएको छ साथ अर्जुन पन्तलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँको यो बेसी सिर्जना पर्थी बेसी गजल पर्थी आगामी दिनमा पनि तपाईँका विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा प्रेसिज गर्दै गर्नुहोला श्रोता साथी अर्जुन पञ्चलजी श्रोता तपाईँहरूलाई यी दुईवटा गजलहरू राखिसकेपछि हामी भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गर्न गइरहेका छौँ अन्तिम चरणको भावना हामी लिएर उपस्थित हुने नै छौँ अन्तिम चरणको भावना भाषण गर्ण गर्नुभन्दा पूर्व तपाईँहरूलाई मिठो साङ्गीतिक कोसेलीले भरपुर मनोरञ्जन दिन गइरहेका छौँ कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला श्रोता साथी तपाईँहरूलाई यो मिठो गीत राखिसकेपछि पुनः उपस्थित हुने नै छौँ अहिले भने यो मिठो गीतबाट भरपुर मनोरञ्जन पर् भंदिना तिम्रे का रो न पाए नर हो खुशी न हो तर तिमी प्रति होना के तर तिमी प्रति हु Kuna Kuna Kuna भो को पेटा मयाले कहा सब ले भो को पेटा मयाले कहा भर छा म भु पर म भू पे भरना मत्र संसार बास्ने ग बस बसु नु तिमला आपोना पाए भंद नाचू तिमी संग मर्न पाए नर हो खुशी नो आसु तर तिमी प्रति होना के गुना सो तरपनी तीन प्रति पुनः के गुना सो काहा देखने गर्चा। ओ, सबैले सब आप भाग्य देखने तर म भू तर मू मयू रोज नाबी कहाखने के गाए भन्दी नामा तिम्रे कारण जान पाए बिसे खाओ भंदिना तिम्रे खान पाए नर हो खुशी नो सासु तर तिमी प्रति होना हामी भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ अन्तिम चरणमा हामी भावना राख्न गइरहेका छौँ कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया टिप्दै अनि लेख्दै गर्नुहोला है त हामी भने कार्यक्रममा अब भने भावना पाचन गर्न गइरहेका छौँ सपनाहरूको धेरै ठुलो अनि भयङ्कर घर बनाएर तिमीलाई सजाएर रा राख्ने मेरो त्यो सबै योजना अनि उद्देश्य कहिले पुरा होला मलाई शङ्का अनि उपशङ्का लागिरहेछ कि कतै मेरो सपनाको घर राम्रोसँग निर्माण नहुँदै ढल्ने पो हो कि बिचबिचमा वा निर्माणको समयमा विभिन्न बाधाहरू धेरै आए झरी पऱ्यो हिमपात भयो अनि चिसो कठ्याङ्रिने पिसारो पनि पऱ्यो पानी धेरै पऱ्यो त्यो झरी अनि चिसो हिमपात पगाल्न चैत पैसाको सर्को घाम पनि लाग्यो मेरो सपनाको त्यो घरमा मेरो त्यो सपनाको घरमा ते त्यसै त मलाई डर लागिरहेछ मनमा उताप चढाव जागिरहेछ आफ्नो उद्देश्य पुरा नहुने हो कि भनेर आफ्नो उद्देश्य पुरा नहुने हो कि भनेर तर म आफ्नो बाटोलाई नछोडेर अघि बढिरहेछु तर म आफ्नो बाटोलाई नछोडेर अघि बढिरहेको छु तिम्रो मायालाई मन अनि मुटुमा संगालेर तिम्रो मायालाई मन अनि मुटुमा सँगालेर रा। राखिरहेछु त्यो सपनाको घरमा राखिरहेछु त्यो सपनाको घरमा धेरै सपना भयो नभेटेको अनि नदेखेको पत्र पढिरहेछु सपनीमा एक्लै बसी लेखिरहेको आऊ अब त मेरो सपनाको घर बलियो बनाऊ तिम्रो हातको धेरै आवश्यकता छ मेरो त्यो सपनाको घर बनाउन मेरो त्यो सपनाको घर बनाउन श्रोता यो भावना राखिसकेपछि भने हामी कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ मन नहुँदा नहुँदै पनि कार्यक्रमबाट छुट्टी नै पर्ने हुन्छ श्रोता तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्य समिसन तपाईँहरूले फेसबुकमा सर्च गर्नुभयो भने तपाईँहरूले पाउनुहुनेछ कार्यक्रमको ठेगाना श्रोता तपाईँहरूले पनि साहित्यिक सिर्जनामा सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँका साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा प्रेसित गर्न नभुल्नुहोला तपाईँका विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समावेश अनि समायोजन गर्नेछौँ आगामी दिनमा पनि तपाईँका विभिन्न साहित्यिक सृजनाहरूलाई यसरी नै वाचन गर्ने आशा एवं अपेक्षा राख्दै आजलाई भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरेको सहकर्मी साथीले जानकारी गराइसक्नु भएको छ आगामी दिनमा पनि तपाईँहरूकै लोकप्रिय कार्यक्रम साहित्य सम्मिश्रण उपस्थित हुने बाचा गर्दै आजलाई भने म कार्यक्रम प्रस्तुता गोपाल ओली पनि छुटिन चाहन्छु हवस् नमस्ते शुभ दिन शुभ फल शुभ समय